बझाङमा बाख्रा पालन र कुखुरा पालनमा सबैभन्दा बढी किसानहरू व्यावसायिक बन्दै बझाङमा महिला हिंसाको मुख्य कारण रक्सी भएको प्रहरीको तथ्याङ्क मापदण्ड पूरा नगरी नेपाल भित्रिने केराको आयात रोक्न माग गर्दै ज्ञापन पत्र पेश असोजदेखि नै अनियमित बनेको रोटी र अछामको विद्युतलाई नै हिजो रातिबाट नियमित सरकारले नियम विपरीत सुग्लफाटा यातायातलाई रूट पर्मिट दिएको आरोप बैतडीको कैलपालमा सात वर्षपछि विद्युत लाइन पुग्यो लाइन केही दिनमै सुचारू हुने रतरीय बजारमा सडकमै खुल्ला रूपमै राखिएका स्वास्थ्यका लागि हानिकारक मानिएका मिठाईका पसलहरूको कारोबार बढ्दै कैलालीमा यस वर्ष धान उत्पादन बन्ने अनुमान प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोड्युलेशन कु 91.2 MHz मा गर्ज र इन्टरनेटमा radiounity.com.np बाट प्रसारण भइरहेको बिहान 7 बजेको युनिटी खबरमा स्वागत छ म दिलदीप दिल श्रेष्ठ देऊबा सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु डडल्दुरा जिल्लामा 200 एकचालिस सा फर्म मार्पत व्यावसायिक पशुपालन भइरहेको छ विभिन्न प्रकृतिका गरी जिल्लामा दुई सय एकचालिस सा फर्म मार्पत किसानहरूले व्यावसायिक पशुपालन गरिरहेको जिल्ला पशु सेवा कार्यालय डडेलधुराले जनाएको छ जिल्लामा सबैभन्दा बढी बाख्रा पालनमा बयानब्बे फर्म दर्ता रहेका छन् भने सबैभन्दा कम बङ्गुर पालन डेरी उद्योग र बहुदसीय पशुपालनमा चार चारटा फर्महरू रहेका छन् व्यवसायिक रूपमा कुखुरा पालन गर्नेमा सतहत्तर फर्म दर्ता सात फर्म दर्ता कार्यालय डटेलधुराका सूचना अधिकारी खडग बहादुर शाहले जानकारी दिनुभएको छ डटेलधुरामा बाख्रा पालन र कुखुरा पालनमा सबैभन्दा बढी किसानहरू व्यावसायिक रूपमा लागेको तथ्याङ्कले देखाएको छ पछिल्लो समयमा बाख्रा पालन र कुखुरा पालन सबैको आकर्षण बढेको समेत सूचना अधिकारी शाहले जानकारी दिनुभयो जिल्लाका सदरमुकाम तथा ग्रामीण क्षेत्रमा समेत व्यावसायिक किसानहरूको सङ्ख्या बढ्दै गइरहेको समेत जिल्ला पशुसेवा कार्यालय डडेलधुराको तथ्याङ्कमा उल्लेख गरिएको छ जिल्लामा पशुपालन परम्परागत रूपमा भइरहेको अवस्थामा जिल्लाका युवा किसानहरू आधुनिक रूपमा व्यावसायिक पशुपालनतर्फ लागेको शाहले जानकारी दिनुभएको छ बजाङमा महिला हिंसाको मुख्य कारण रक्षी भएको पाइएको छ जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क का अनुसार सबैभन्दा बढी रक्सीका कारण महिलामाथि विभिन्न प्रकारका हिंसा हुने गरेको देखिएको छ महिलामाथि हुने शारीरिक हिंसा मानसिक हिंसा आर्थिक तथा सांस्कृतिक सबै प्रकारका हिंसा रक्सीको कारणले हुने गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नायब उप परीक्षक नरेन्द्र चन्दाले बताउनु भयो महिला सेल हाउसमा आउने धेरै जसो पीड़ित महिला आफन्तले रक्सी खाएर कुटपित तथा मानसिक शारीरिक र आर्थिक हिंसाका घटना आउने गरेको डिएसपी चन्दको बछांग में महिला मतने हुने 85 भा बी हिंसा को मुख्य कारण रक्सी महिला मतने विभिन्न प्रकार का हिंसा कम करक्स नियंत्रण कर दल का प्रमुख अ केरा किसान संघर्ष समिति कैलाली र कञ्चनपुरले भारतबाट विश्व व्यापार संगठनको मापदण्ड पूरा नगरी नेपाल भित्रिने केरा तत्काल रोक्न माग गर्दै कैलालीका विभिन्न राजनैतिक दललाई ज्ञापन पत्र बुझाएको छ केरा उत्पादन किसानले के भारतबाट आयत हुने केरा रोक्न माग गर्दै नेपाली काङ्ग्रेस नेकपा एमाले नेकपा माओवादी केन्द्र राष्ट्रिय जनमोर्चा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल नेकपा माले रोरम फोरम लोकतान्त्रिक लगायतका पार्टीलाई क्वारेन्टाइन शाखा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भन्सार कार्यालय जिल्ला कृषि विकास कार्यालय कैलालीमा समेत ज्ञापन पत्र बुझाएका छन् निर्वाध रूपमा भारतबाट केरा आइरहेका कारण कैलाली र कञ्चनपुरमा उत्पादन भइरहेका केरा बिक्री वितरण हुन नसक्दा कृषकहरूले व्यवसाय गर्न बैंकबाट ऋण लिएको तिर्न समस्या भएको किसानहरूले गुनासो गरेका छन् समितिले आधिकारिक निकाय क्षेत्रीय प्लान्ट क्वारेन्टाइन र खाद्य क्वारेन्टाइनले ल्याब परीक्षण नगरिकनै बाहिरी रूमा आँखाले मात्र परीक्षण गरी आयात गर्ने केराले मानव शरीरमा गम्भीर असर परेको व्यवसायीहरूले बताएका छन् गएको असोझ छब्बीस गतेदेखि अनियमित बनेको डोटी र अछाम जिल्लाको विद्युत लाइन हिजो राति नियमित बनेको छ दिपाइल सब स्टेशनमा भई अनियमित बनेको विद्युत सेवालाई हिजो रातिबाट नै नियमित बनाउनका लागि दिपाइलमा अन्तिम तयारी गर्न लागि गर गर गर गर गर विद्युत कार्यालय दिपाइलका प्रमुख ललित नारायण चौधरीले हिजो राति नै विद्युत लाइन नियमित भइसकेको बताउनु भएको छ यसअघि उहाँले नै तिहारमा नियमित विद्युत बनाउने तयारी भइरहेको बताउनु भएको थियो गएको असोज छब्बिस गते बिहान विद्युत दिपाइलको सब स्टेशनमा भएपछि डोटी र अछाम जिल्लाको विद्युत सेवा अनियमित बन्दै गएको थियो जसले गर्दा दुवै जिल्लाका स्थानीय सेवाग्राहीहरूले स्वास्थ्य बेहोर्नु परेको थियो टि सुनियात व्यवसाय समितिले सरकारले नियम विपरीत शुक्लफाटा यातायातलाई रू पर्मिट दिएको आरोप लगाएको छ महाकाली सेती यातायात या या या व्यवसाय समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै आरोप लगाएको हो यातायात व्यवस्था विभागले यातायात निमावलीको परि छेद छको दफा 82 विपरीत शुक्लफाटा यातायातलाई अनुमति दिएको महाकाली यातायातको दावी रहेको छ दफा 82 बोमोजिम यातायात व्यवस्था व्यवस्थापन समितिको बैठक बोलाएर आवश्यकता भए नभएको बारेमा वास्तविक छानबिन गरेर मात्र प्रक्रिया अघि बढाउनुपर्छ मनोमानी ढङ्गबाट आर्थिक चलखेलमा यातायात माफियाका कारणले सरकारले नियम मिचेको छ भनेर आरोप लागेको छ महाकाली खेती यातायात व्यवसाय समितिका अध्यक्ष नवीन भट्टले भने सरकारले यो गम्भीर गल्ती गरेको छ भैतडीको कैलपाल गाविस नौमा विद्युत लाइन जडानको काम सुरु भएको झण्डै सात वर्षपछि काम सकिएको छ पोल गाड्ने लाइन तान्ने तथा ता अन्य सामग्री कैलपाल गाविसको आवश्यक पर्ने स्थानसम्म स्थानीयले पुर्याएसँगै सात वर्षपछि विद्युत लाइन जडानको कार्य सकिएको छ सुदूरपश्चिमको संस्कृति अनुरूप दाइन दमा रुचिङ्ग बाजागाजाजका सात पच्चिस केबीको ट्रान्समिटर स्थानीयले कैलपाल गाविसको वार्ड नम्बर नौ डङ्सेलीमा हिजो पुर्याएका छन् स्थानीयको बारम्बारको माग अनुसार विद्युतले तदारुकता <mí> देखाउँदा सात वर्षसम्म रोकिएको काम हिजो पुरा भएको स्थानीयवासीहरूले बताएका छन् स्थानीयको जन श्रमदानपछि ठेकेदार र विद्युत वितरण केन्द्र बैतडीलाई परेको दबावले लाइन विस्तार भई ट्रान्समिटर कैलपाल गाविसम्म पुगेको स्थानीय धर्मसिंह एरी कपिलले बताएका छन् विस्तार भएको लाइनमा चाँडै विद्युत प्रवाहका लागि विद्युत वितरण केन्द्रसँग स्थानीयले आग्रह समेत गरेका छन् झण्डै दुई शताब्दी अघि नेपाल र अंग्रेज बीच लडाई भएको स्थल नालापानी किल्ला परिसरमा नेपाल र भारतका साहित्यकारको संयुक्त कवि गोष्ठी भएको छ कवि गोष्ठीमा दुवै देशका साहित्यकारले आफ्नो रचना वाचन गर्दै दुवै देशका सांस्कृतिक सम्बन्धका बारेमा चर्चा गरेका थिए यसै हरिद्वार र ऋषिकेशमा समेत संयुक्त कवि गोष्ठी भएको कैलालीका साहित्यकार एवं पत्रकार टी जोशीले बताउनु कैलाली जिल्लाका साहित्यकारको एक टोली नेपाल भारत पर्यटन प्रवर्धनका लागि सांस्कृतिक साहित्यिक यात्रा भन्ने नाराका साथ भारत का विभिन्न क्षेत्रको भ्रमण गरेर फर्किएको छ नेपाली टोलीमा नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान कैलालीका अध्यक्ष पद्मा राज जोशी महासचिव टी एन जोशी साहित्यकार श्रेष्ठ प्रिया पत्थर टोपेन्द्र साहा तारा पल्लवी हेमन्ती जोशी लगायत सहभागिता रहेका थिए तिहार शुरू भएसँगै अत्तरिया बजारमा मिठाईका पसलहरूमा कारोबार बढ़िरहेको छ मिठाई पसलेहरूले सड़कमै खुल्ला रूममा बिक्री वितरण गरिरहेका छन् मिठाई पसलहरू सडकमा थापेपछि उपभोक्ताहरू सडकमै राखिएको मिठाई किन्न बाध्य भएका छन् हरेक वर्ष यसरी चाडपाड़मा व्यवसायीहरूले सड़कमै खुल्ला रूममा राखेर मिठाई बिक्री गर्दा समेत अनुगमन गर्ने निकाय भने मौन रहेको छ तिहारमा पूजाआजा र भाइटिकाको दिन दीर्घायुको कामना गर्दै उपहार सँगै आफ्ना दाजुभाइहरूलाई मिठाई दिने गर्दछन् यसरी खुल्ला रूममा बिक्री वितरण भइरहेका स्वास्थ्यका लागि हानिकारक मानिएको भए पनि अशिक्षित मात्रै होइनन् शिक्षित उपभोक्ताहरूले समेत मिठाई किन्न थालेका छन् उपभोक्ताहरूलाई आकर्षित गर्न र बढी बिक्री गर्ने आशाले उपभोक्ताहरूको स्वास्थ्यमा ध्यानै नदिई आफ्नो कारोबार बढाउन अहिले बजारका सड़क छेउमा व्यापारीहरूले खुल्ला रूपमा मिठाई पसलहरू थाप्ने गरेका छन् यस वर्ष कैलालीमा धान उत्पादन बन्ने अनुमान गरिएको छ यस वर्ष समयमै पर्याप्त वर्षा भएको र गत वर्ष भन्दा किसानहरूले यस वर्ष अनुकूल मौसमै धान रोप्न पाएको र समयमै पानी परेकाले धान उत्पादन बन्ने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकारी युवराज पाण्डेले जानकारी दिनुभयो उहाँले किसानले कलिलै बेर्ना रोप्न पाउनु प्राकृतिक प्रकोप र रोग किरा जस्ता समास्या नदेखिनुले वर्षे धानी गर्ने भूभाग नबन्ने गरेको भए पनि विभिन्न कृषि कार्यक्रमको सहयोगमा धान उत्पादन बढ्न सक्ने वरिष्ठ कृषि विकास अधिकार पाण्डेले पानी नपरेको बेला धान उत्पादन घट्छ कि भन्ने आशंका लागे पनि पछि पानी परेपछि धानमा राम्रै बाला लागेको उहाँले बताउनु भएको छ नेकपा एमाले डरेलधुराका अध्यक्ष डाक्टर तारा जोशीले अनिराज सोबिउ छैटौंका जिल्ला अध्यक्ष हेमराज भट्टले गरेको एमाले प्रवेशले एमाले डरेलधुराको हात बलियो भएको बताउनु भएको छ नेकपा एमाले डरेलधुराले हिजो पार्टी कार्यालयमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष डाक्टर जोशीले अनिराज सोब्यूको शरीर तथा एमालेको हात बलियो भएको बताउनु भएको छ विद्यार्थी संगठन बलियो भएमा पार्टीलाई समेत सहयोग पुग्ने बताउँदै एमाले अध्यक्ष जोशीले नेकपा एमाले डरेल जिल्लामा पहिलो शक्तिका रूपमा देखियो जनताका अब नेकपा राजनैतिक विचारको पार्टी भएको बताएका छन् सोही कार्यक्रममा अखिल छैटौं परित्याग गरी एमाले प्रवेश गर्नुभएका नवप्रवेशी हेमराज भट्टले ढलधुरा जिल्लामा विद्यार्थी आन्दोलन सशक्त रूपमा अगाडि बढ्ने बताएका छन् गाउँपालिका हुनुपर्ने भनी आवाज उठाइरहेको सङ्घर्ष समितिले आन्दोलनका कार्यक्रम गर्ने भएको छ चक्रप्रसाद शर्माको संयोजकत्वमा गठित भएको सङ्घर्ष समितिको बैठकले रिङ्गे गिरेगडा नागार्जुन ग्वाललेक देहीमाण्डौं दुर्गा भवानी दुर्गास्थान तथा गुरुखोला गाविसको एक गाउँपालिका हुनुपर्ने माग गरेका छन् उनीहरूले जिल्लामा सात इकाइको खाका आएको बेला पनि आफूहरूले सोग माग राखेको र अहिले दस इकाइसहितको खाका बन्ने बेला पनि आफूहरूले सोही माग राखेकोमा मागको सुनवाई नभई साबिकको इलाका टुक्रिएको प्रति आपत्ति जनाएका छन् सङ्घर्ष समितिले आगामी पन्ध्र गतेदेखि आन्दोलनका कार्यक्रमहरू तय गरी सङ्घर्ष गर्ने र कुनै अप्रिय घटना हुन गईमा त्यसको जिम्मेवारी पनि स्थानीय तह पुनर्संरचना प्राविधिक सहयोग समितिले लिनुपर्ने बताएका छन् अब सडक तथा सवारीसँग सम्बन्धित सुदूरपश्चिमको ट्राफिक अपडेट पछिल्लो चौबिस घण्टामा सुदूरपश्चिममा सडक तथा सवारीसँग सम्बन्धित कुनै पनि घटना तथा दुर्घटनाहरू नभएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तर्यले जनाएको छ अब आज दिनभरिको मौसमी पूर्वानुमान आज दिउँसो देशभरको मौसम सामान्यतया सपार सा हुने जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ यो सँगै बिहानै लागेको छ पालन र कुखुरा पालनमा सबैभन्दा बढी किसानहरू व्यवसाय बन्दै बझाङमा महिला हिंसाको मुख्य कारण रक्सी भएको प्रहरीको तथ्याङ्क मापदण्ड पुरा नगरी नेपाल भित्रिने केराको आयात रोक्न माग गर्दै ज्ञापन पत्र पेश असोजदेखि नै अनियमित बनेको डोटी र अछामको विद्युत सेवा हिजो रातिबाट नियमित सरकारले नियम विपरीत शुक्ला फाँटा यातायातलाई रुट पर्मिट दिएको आरोप बैतडीको कैलपालमा सात वर्षपछि विद्युत लाइन पुग्यो लाइन केही दिनमै सुचारो हुने रजारमा सडकमै खुल्ला रूपमै राखिएका स्वास्थ्यका लागि हानिकारक मानिएको मिठाईका पसलहरूको कारोबार बढ्दै कैलालीमा यस वर्ष धान उत्पादन बन्ने अनुमान समाचार संभार गर्नुभएकोमा तपाईं र प्रविधि सहयोगी आशिषलाई धन्यवाद। तपाईं हाम्रा समाचारहरू radiounity.com.np बाट पढ्न सक्नुहुन्छ। आज आएको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुन्छ। लगतै BBC नेपाली सेवाको बिहानी पक्का सुन्न सक्नुहुन्छ। अवस्था सा। मलाई भने बिदा दिनुहोस्। नमस्कार।